राख्छु हामी त टेन्सन तपाईँलाई गरेको मेरो पर्सनल क्वेसनै हेर्नुहोस् नै छैनौँ हामी एकदम पेसेन्स राखिरहेको छौँ तर तपाईँको क्वेसन गर्ने स्टाइल जुन छ त्यो पनि अलिक सभ्य हुनुभयो भइहालो लिनु सुन्नु कुरा पहिला कहाँबाट सुरु त्यहाँदेखिको ट्रोइङ यो जहाजको इम्पिटी वेटको एक सय टन था था। एक सय छबिस टन माथि के के छ त जहाजमा एक सय छब्बिस टनमाथि त्यो जहाजमा बत्तिस टन फ्यूल छ जसलाई हामीले फ्युइल नि फ्युइल निकाल्ने कोसिस गऱ्यौँ कोसिस गर्दाखेरि हामीले अहिलेसम्म सत्र टन फ्युइल मात्रै निकाल्न सकेको छौँ यो यह भाथि को फ्यूल हम सकने जहाज को इंजिन ऑपरेशन में छेन जहाज को कम्पिट ऑपरेशन इलेक्ट्रिकल सीस्टम क्लोज कर हाइड्रोलिक सीस्टम क्लज कर उसको कार्गो डोर ओपन होना सकता है जिसबारे कारगो भी हम सक जिसले अलग जहाज को एक सौ पचास टन भाग जहाज वेट है हमीसंग टोइंग मिशन जमा सत्तरी टन को काठम्डूरी में जमा सत्तरी टन को टोइंग मिशिन है ट्रेन को कैपेसिटी जम्मा सत्तरी टन छजर डैमेज नहोस्चार इसको तीनवरे लैंडिंग गेयर डैमेज छि यह जहाजला हमी गुरावन सकने स्थिति में छन रैमेज मतलब बनाई मतलब के हो बने? जम्मा टायर मत ब्रस्ट भेन नोज लैंडिंग गायर कोस लेफ्ट साइड को मेन ह्विल में एट्ल इंटैक्ट राइट साइड को हुईल में दुईटा ब्रस्ट भर जिस कारण को जो सर्फेसटोलेंग ट्रक लिया सको के रिमुवल किट को आवश्यकता है यो एरियामा जम्मा एभाइलेबल रिमुभल किट एउटा मात्रै छ त्यो पनि एयर इन्डियाको मुम्बई एयरपोर्टमा छ जहाज रनवेको ठिक करिब करिब बिच एरियामा छ र ठुलो जहाज हामी रनवेमा ल्यान्ड गराउन सक्दैनौँ जसले गर्दाखेरि हामी यस्तो जहाजको खोजीमा छौँ जो जहाज पाँच हजार फिटभित्र बौद्ध साइडबाट ल्यान्ड गरोस् योग जहाज को खोजी भैस जहाजला हमी अब राति लैंड करा सकते क्यों इस घटनाखे हमारे लाइटिंग सीस्टम डिस्टर्ब बास कारण भोलि बिहान लैंड कराने प्रयास में कर हम छू भोलि बिहान लैंड भैसे रिम्यूबल किटले रिमुव तैर रिमुव करने प्रयास में क्या टाइम लग्स हमें ठाक तर भोलि चारजेसम यह के हो स्पेड कर अब हेन हमीसंग जी स्रोत साधन छो बिर्ने घटना हो इसको डिजास्टर इक्विपमेंटर राखी रख् पर्च भ हाम्रा छिमेकी मुलुकमा पनि मैले तपाईँलाई भने कि जम्मा एउटा मात्रै छ जसको हामीभन्दा धेरै बढी यो एभिएसनको तपाईँको एक्टिभिटी छ भनिसकेपछि यही कुरा हुनुपर्छ भने हुनुपर्थ्यो हुनुपर्दैन थियो यो अब लेसनहरू सिक्छौँ होइन तर त्यति सजिलै चाहिँ यो राख्न सकिँदैन र यो बिर्लै हुने घटना हो किसिमको घटनाहरू बिर्लै हुने घटना घटना त हुन्छ नि भनेपछि कस्तो सामान हो राख्नै नसकिने कति पैसा पर्छ सा। त्यो सामानको बारेमा भनिदिनु न जुन सामानले हामीलाई एघार घन्टादेखि हेडाक गराएर चाहिँ भोलि बिहान अझै बेलुकासम्म कति हेडाक हुने हो के हो त्यो सामान चाहिँ मैले भनिहाल्दैन नि त्यो सामान त्यति सजिलो छैन कि जति सजिलो हामी सोचिरहेको छौँ त्यो भएको भए रेडिली एभाइलेबल थुप्रो हुन्थ्यो एरियामा यो एरिया मैले तपाईँलाई भने इन्डिया जस्तो कन्ट्रीमा पनि एउटा मात्रै छ बङ्गलादेशमा त्यो एभाइलेबल छैन ब्याङ्ककमा त्यो एभाइलेबल छ तर एभाइलेबल भए पनि हाम्रो रनवे लेन्थले हामीलाई पर्मिट गरेको छैन अहिले नै हामीले यदि इन्डियाको नजिकको एयरपोर्ट बागड़ोगरामा यदि ल्यान्ड गरायौँ भने त्यहाँबाट हामीलाई सर्फेस ट्रान्सपोर्टमा ल्याउनको लागि कमसेकम बिस घन्टा लाग्छ अब अब यो जुन हामीले अघि सुन्दैछौँ इन्डियन एयरफोर्सको चाहिँ पाँच फिट भित्र उसले चाहिँ ल्यान्ड गर्न सक्छ भनेर जात छ त्यसको लागि हामी प्रयास गरिरहेछौँ हामीले चाहिँ आधिकारिक रूपमा उहाँहरूलाई अनुरोध पत्र पठाइसकेको छु टर्किसबाट चक्का पनि त्यो चक्का आउँदाखेरि के थियो भने चक्का लगाउनको लागि मैले तपाईँहरूलाई भने कि ल्यान्डिङ गियर एउटा त कोल्याप्सै भइसकेको छ यदि कोल्याप्स भएको छ भने त्यो चक्काको बोल्टहरू सबै सिफ्ट भइसकेको छ त्यस त्यो चक्का त्यहाँ फिट हुन्छ कि हुँदैन जब कर, यो कसरी भयो र इम्प्याक्ट आज जुन भयो नि पेसेन्जरको हाम्रो जति चाहिँ यो यसको बारेमा दोस्रो क्वेसन कसरी घटना भयो इम्प्याक्ट तेस्रो क्वेसन चाहिँ टर्थ इस्टको पनि नजिकमा इन्जिनियरहरू चाहिँ भएको हुने नेसनबाट चाहिँ हामी रिजर्भ ठाउँहरूसम्म ल्याउँदैछौँ त्यहाँबाट चाहिँ हाम्रो ठिक छ यो घटना कसरी भयो त्यसको छानबिनको लागि एउटा कमिटी गठन भइसकेको छ घटनाको कारण अब इन्ट्याक्ट तपाईँले बिहान हेर्नुभयो होला सुन्नुभयो होला कि यो जहाज रनवे जहाज टच गर्नु पर्ने थियो सेन्टर लाइनमा एलाइन नभइकन लेफ्ट साइडतिर एलाइन भएर यो जहाज ल्यान्ड गरेको छ र यसको राइट मेन ह्विल चाहिँ रनवेमा थियो भने लेफ्ट मेन चाहिँ घाँसमा थियो मेन घाँसमा ट गरेको हो राइट मेन चाहिँ रनवेको रनवेमा टीनपीमा सकिन्छ तरएनपी त्यो नोज ल्यान्डिङ गियर नखुलेको भन्ने भनाइमा त त्यो आएर सिधै अर्कोतिर गएर उसले चाहिँ अप्रोचै भएको होला ठाउँमा भन्ने हो कि त्यो अगाडिको पाङ्ग्रा जुन भयो नि सरलको <laughs> उत्तर दिनुभन्दा अगाडि प्रश्न बाँकी नै छ <laughs> पक्नुहोस् त्यसको दुइटा क्वेसन तपाईँ पछि गर्नुहोला आइविटनेसहरूको के हुन्छ भने पेसेन्जर्सको वा आई विटनेसको यिनीहरूले आफ्नो अन्दाजको घरमा भन्छन् लोज लैंडिंग गेयर यदि नखुले जहाज चाह पंद्रह सौ मीटरसम आगो आवना हई रोज लैंडिंग गेयर को मार्किंग क्लि डिस्टिंग देखि ते कारण नोज लैंडिंग गेयर खुले म यह क्रो में समझ छानबीन को कुरो इन्वेस्टिगेसन्स रिपोर्ट जे लिया को कुरो हो इवेस्टिगेसन्स म प्रभावित कर चाहिए भिजिबिलिटी थियो र वान थाउजन्ड मिटरमा दिएको हो तर क्यामराको हिसाबले त्यस बेलामा जुन बेलामा उसले भिजिबिलिटी दियो त्यस बेलामा वान मिटर थियो ल्यान्ड गर्ने बेलामा भिजिबिलिटी कम थियो कि जस्तो हामीलाई लागिरहेको तर यो पनि छानबिनको कुरो हो सर जस्तो जस्तो उसले चाहिँ जब जब एप्रोचका लागि चाहिँ आउँछ उसले टावरसँग त केही न केही भन्छ उसले केही त भनेको थियो होला नि पटक पटक उले चाहिँ अप्रोच गरेर खोज्दै फेरि उठ्दै गरेहरू छ उले भनेको थियो भिजिबिलिटीका कारण भन्थ्यो वा उसको भित्र टेक्निकल लियर वा लोज ल्यान्डिङ लियर केही त भनेको थियो होला मैले यहाँहरूलाई पहिले पनि भनिसकेँ कि इन्भेस्टिगेसन्सको कुरो ऊ भित्र टेक्निकल प्रब्लम थियो कि थिएन यो कुरा छानबिनको र छानबिन भइसकेपछि मात्रै थाहा हुन्छ कि टेऊ रनवे सेन्टर लाइन किन एलाइन गर्न सकेन क्वेसन के सके। ए, को हो भने रनवेको सेन्टर लाइन एलाइन किन गर्न सकेन रनवेको सेन्टर लाइन एलाइन नगर्ने थुप्रो कारणहरू हुनसक्छ जस्तै जस्तै कि तपाईँको के छ भने भेजिबिलिटीवटा कारण हुनसक्छ उस यो आरएनपी एआरको एप्रोचमा थियो उसको इन्डिकेटरले उसलाई गलत दिनसक्छ वा अरू कुनै टेक्निकल कारणहरू हुनसक्छ तर मेन कारण के हो भने यो दुर्घटना वा यो घटना हुने कारण के हो भने उसले रनवे सेन्टर लाइन एलाइन गर्न सकेन यदि प्रारम्भिक कुरा हेर्ने हो भने तर यो छानबिनको कुरो यो हो त्यस कारणले यस्तै भएको हो यो भनिस् अब यसमा के छ भने यसको सिबिआर र एफडिआर इनआट भइसकेपछि मात्रै हामीलाई हामीले नबुझे कुनै जहाज जस्तो एमआर जुन जुन अस्ति हरायो त्यो त जहाजै हरायो पाइलटै मरे सबै मरे भने पो हामीलाई इन्भेस्टिगेसन चाहिने यो होला यो होला अहिले त सबै कुरा ठिक छ होइन उसको फिजिकल बडी पनि ठिक छ पाइलोट ठिक छ तपाईँहरूको टावरमा चाहिँ ब्यान पटक पटक भनिरहेको छ प्रत्यक्षदर्शी छन् चा, भन्ना चाहिँ किन गाह्रो खालि यो जहाजमा जब क्रास हुन्छ जब यस्तो घटना हुन्छ किन सबै कुरालाई चाहिँ गिर्जाबाबुले भने जस्तै ग्रान्ड डिजाइन हो भनेर पछाडि राखिन्छ फ्याट भनिदिनुहोस् न यो हो कि उसको कुनै ग्रान्ड डिजाइन यसको ग्रान्ड डिजाइन लागिरहेको होला ताजा पाइलोट छ तपाईँ त हाम्रो त्यहाँ फिजिकल बडी छ के कुराले रोक्यो तपाईँलाई भनिदिनुहोस् नज हो कि यसको के हो भने जहाँ छानबिनको कमिटी गठन भइसकेको छ त्यो छानबिन कमिटी त्यही कुरा पत्ता लगाउनको लागि यसको कारण पत्ता लगाउनको लागि यो भयो तत्कालिक कारण मैले तपाईँहरूलाई भनिसकेँ कि यो रनवे सेन्टर लाइन एलाइन नभएर यस्तो घटना भएको देखिन्छ अहिलेसम्म रनवे सेन्टर लाइन एलाइन किन भएन त्यो छानबिनको विषय कमिटी चार सदस्य पूर्व सचिव नगेन प्रसाद घिमरेको छ मन्त्रालयको तपाईँले बताइदिनु जुन थाहा थिएन एकचोटि 20 मिनेट जति भयो 20 मिनेट जति भयो सिमरमाथि होल्ड गरेको हो होल्डिङ प्वाइन्टमा होल्ड गरेको भनेको उनी सेकेन्ड अप्रोच गरे हामीले फर्स्ट अप्रोच कहाँसम्म आए थियो भनेको मतलब हुन्छ नि त उनी फर्स्ट अप्रोच मार्छ लिस्ट अप्रोच गर्नेको के हो भने एकचोटी रनवे उसले मिस्ट अप्रोच कोटेश्वर इनबाट रनवे 02 बाट गरेको छ भने रनवे माथिबाट एक राउन्ड उ गइसक्यौ तस के छ यार एभरेजमा भन्ने बाहेन्जर इफेक्टेड छ यसबाट कति घन्टा हामी डोमेस्टिक करिब पाँच घन्टा रहेको छौँ अनि बिहान टर्किसले एप्लोच गर्नुभन्दा अगाडि हामीले माउन्टेनलाई पर्मिसन दिएर एक दुईवटा मलाई के लाग्छ भने तपाईँलाई भिजिबिलिटीको ज्ञान छैन जस्तो छ यो भिजिबिलिटी भनेको के हो भने एकचोटि भिजिबिलिटी खोलिसकेपछि फेरि भिजिबिलिटी कम वा भरि हुँदैन भनेर ग्यारेन्टी गर्न सकिन्छ एकदम यो के हो भने वेदरमा डिपेन्ड गर्छ भिजिबिलिटी घट्न पनि सक्छ भिजिबिलिटी बढ्न पनि सक्छ कन्सटेन्ट कन्सटेन्ट पनि हुनसक्छ अब के हो भने यति कुरा के बुझ्नुहोस् भने अहिलेको इम्प्याक्टमा यो भिजिबिलिटी कन्सटेन्ट रहन सकेन सर डोमेस्टिकको बताइन कहाँ आज डाइभर्ट भयो डोमेस्टिक चाहिँ माउन्टेन चाहिँ र कतिखेर आइपुग्यो ठुलो त्यो डिटेल हामीलाई आउन बाँकी नै छ अब हाम्रो के छ भने यदि ल्यान्ड गऱ्यो भने हामीसँग अर्को कुनै विकल्प छैन र हामी टु जिरो इन जुन छ तपाईँको नर्थ त्यही गर्नुपर्छ त्यो त्यो जहाजको क्यापेबिलिटी उसले तिन हजार फिटसम्म पनि र गर्नसक्छ जहाज इम्प्रिभ भएको हुनाले अलिकति बढेर जहाजको त्यो लाइटको पनि बता अब यो चाहिँ हाम्रो छ नि 00002 हो सर यो 002 002 बाट कति मिटर अगाडि ठ्याक्कै यो त्यहाँबाट चाहिँ हाम्रो यो एप्रन सम्म कति चाहिँ डिस्टेन्स कतिको बीचमा चाहिँ जाउँछ कति ९० बाट तपाईको कथेसिलिसमा हजार ओस्ट हुन्छ अल्मोस्ट हाफ मा छ 115 1500 मिटर मा छ झन्डे हाफ मा छ के हाम्रो कति फ्रिड हुन्छ त्यो भनेको चाहिँ पाँच हजार फिट रनवेभित्र चाहिँ ल्यान्डिङ गर्न सक्ने चाहिँ भोलि एयरफोर्सको विमान औला हाम्रो दस हजार फिट रनवे छ पाँच हजार फिटमा चाहिँ जहाज अर्केको छ त्यहाँ त्यसैले नेक्स्ट फाइभ थाउजन्ड हाम्रो एभाइलेबल छ नर्थबाट साउथबाट चाहिँ गर्न मिल्दैन क्या सुन सर तपाईँ अब यो एभिएसनको विज्ञ मान्छे नेपालको एकदम पाइनेर मान्छे अहिलेसम्म हाम्रो यस्तो भाइनियर खोइ यस्तो अहिलेसम्म हाम्रो नेपालमा चाहिँ अब तपाईँलाई हामी पाइनेर मान्छौँ हामीलाई त के थाहा छैन कि धेरै कुरा थाहा भए त हामी यहाँ प्रेस मिटमा आउँदैन चाहिँ म खोइ अहिलेसम्म यस्तो दुर्घटना चाहिँ कतिवटा भयो इन्टरनेसन फाइट चाहिँ र डोमेटिक सेवा बतानुहोस् यो के थियो भने एकचोटि धेरै अगाडि थाइको एक्सिडेन्ट भएको थियो पाँचवटा पाँचवटा त्यसपछि एकचोटि गल्फेयरको पनि ल्यान्डिङ वयर नखोलेर बसेको पनि त्यो घटना भएको थियो रनवे बन्द भएको यो दोस्रो पटक हो आर्मीको हेलिकप्टर हेल, रनवेमै झर्दाखेरि रनवे ड्यामेज भएको थियो त्यस बेला पनि हामीले होइन सर कति सालमा दस वर्ष त अनि चाइनिज र इन्डियन एयरको पनि अलिक कुरा आएको थिएँ कुन कलिकले चाहिँ चाइनिज एयर र इन्डियन एयरवेज पनि यस्तै खालको भएको भन्नुभएको थियो यस्तो खालको भएको रनवेमा यस्तो खालको रहे एर, को जहाज मा त्यस बेलामा रनवे क्लोज भएको थिएन के भन्नु तपाईँले ट्रोइङ मेसिनले टो भए टो हिँड्ने स्थिति टोक कुन बेलामा आउँछ जब हुल काम गर्छ त्यस बेला पनि हुन्छ ह्विल घुम्नु पर्यो नि ह्विल घुम्दैन भने जहाजलाई घस्रेर ल्याउनु पर्यो खसारे लिया अर्क यदि कार्गो रूल हमें निर्मित छेन एक सौ पचास टन भाग बड़ी वेट जहाज को मेसिन चाहिए जो हमीसंग काठमांडू में रेडिली एभा सत्तरी टन को मैं सत्तरी टन को क्रेन भी एभालेबल छतरी टन को टोइंग बारिश एभालेबल छोटे के प्रयास तिनटै ह्विललाई सडक विभागको लो बेड ट्रकमा राखेर हामी गराउन सक्छौँ कि लो बेड ट्रक पनि थर्टी टनको मात्रै एभाइलेबल छ र एउटा ह्विलको फिफ्टी सेभेन पोइन्ट फाइभ टनको वेट छ ह्विलमा एउटा जसले गर्दाखेरि त्यो टो त्यो टो ट्रक जुन लो बेडको ट्रक हो त्यसबाट पनि ल्याउने सम्भव देखियो सर तपाईँहरूले चाहिँ क्याप्टन कोही गर्नुभयो अथवा गर्न मिल्छ नि अहिले कानुन, कानुन रूपले मिल्छ तर के भन्छ भने यस्तो स्थितिमा हामी उसले स्ट्रेसमा होला मान्छे कारणले हामी इमिडिएटली चाहिँ उसलाई यस्तो कुरा गर्दैनौँ लेट हिम रेस्ट है उसको पनि स्ट्रेस होस् डाउन होस् सर जस्तो बिहान एउटा चाहिँ के पनि कुरा आयो भने हामी एकदमै चाँडै चाहिँ त्यहाँ पुगेर हामी रेस्क्यु गरौँ भनेर पेसेन्जरले मिडियामार्फत तपाईँहरूलाई धेरै धेरै धन्यवाद पनि दिएको छ त्यो त्यो घटनाक्रम हेर्दा चाँडै पुग्नुमा चाहिँ पहिला नै उठ्यो भनेर हामी पहिल्यै तयारी हालतमा थियौँ जहाज जस्तो हुँदैछ हामी जान्नुपर्छ होइन यो यहाँहरूलाई गलत इन्फर्मेसन छ यो जहाज यस्तो हुन्छ भनेर कुनै इन्फर्मेसन थिएन तर जहाजको के हुन्छ भने यस्तो किसिमको जहाजलाई नाइन्टी सेकेन्ड्समा इभेकुएट गर्नुपर्छ त्यो जहाजमा नाइन्टी सेकेन्ड्समा यदि इभेकुएट हुँदैन भने त्यसको केपेबिलिटीको कुरा हुन्छ र उसले सबै ड्रपचुट वेन तपाईँलाई खोलेको छ तपाईँहरू जहाजमा अहिले ट्रेभल गर्नुभएको छ भने टेकअप गर्नुभन्दा आज अगाडि जुन पेसेन्जरलाई ब्रिफिङ गर्छ त्यसमा इमर्जेन्सी इभोकेसन्समा ड्रपचुट देखाएको हुन्छ त्यो भर्याङ जस्तो रबर उसको प्लास्टिकको हावावाला तपाईँको त्यो देखाउँछ त्यसबाट चाहिँ ड्रपचुट गरेको छ चा। चारवटा ड्रपचुट उसले खोलेको छ र त्यो ड्रपचुटबाट नब्बे सेकेन्ड्समा त्यो जहाज भएको छ इस्टिमेटेड ड्यामेजको कुरा गर्नुहुन्छ भने फेरि निकाल्न अहिले बाँकी छ त्यो पनि निकाल्न बाँकी छ किनभने ड्यामेजको कुरामा तपाईँले फेरि कसको कुरा गर्नुहोला होइन ड्यामेज के छ भने जहाजको थु थुप्रो ड्यामेज बाहिरबाट देख्नु ड्यामेज र भित्रबाट देख्नु ड्यामेजमा फरक छ बाहिरबाट देख्दाखेरि दुईवटा इन्जिन ड्यामेज देखिन्छ होइन अब के छ भने कतिवटा फ्रेम चाहिँ डेन्ट भएको छ वा बाँगिएको छ जहाजको स्ट्रक्चर यो कुराहरू सबै गर्न बाँकी छ यो विदाउट उसको यो के हो भने सम्बन्धित एयरलाइन्स उसको स्टेट अफ रेजिस्ट्री र इन्सुरेन्ससँग मात्रै कोर्डिनेट गरेर त्यो कुराहरू ड्यामेज एसेसमेन्ट गर्छु ड्यामेज एसेसमेन्ट गर्न त्यसको विकल्पहरू पनि हामी चारैभन्दा चारै कहाँबाट आउन सकिन्छ अर्को नियरेस्ट पोइन्टमा ब्याङ्ककमा यो किट एभाइलेबल छ तर उसँग जहाज पाँच हजार गर्ने जहाँ उनीहरूसँग छैन डोमेस्टिकको जहाँ जहाँ तपाईँको पाँचवटा माउन्टेन फ्लाइट उडेको थियो तिनवटा बुधेयरको र दुईवटा यति एयरलाइन्सको र यिनीहरू चाहिँ एउटा विराटनगर र चारवटा यति नै बजेबाट आउन सक्दैन भनेपछि किनभने आठ बजेतिर हामीले उसलाई इन्सपेक्टेड गरेका छौँ आठ बजेतिर यदि ल्यान्ड गरिदियो भने हामी चार बजीसम्म उताबाट टाइम भइसकेको छैन यसको धेरै वेट हुँदैन तपाईँको एराउन्ड करिब एक ट्रक जतिको सामान हुन्छ यो कि यसमा के छ भने हामीहरू पनि नयाँ कुरो हो त्यस कारणले यसरी नै हुन्छ भनेर घुम्न सकिँदैन तर योसँग दुइटै केपेबिलिटी हुनुपर्छ किनभने नउचालीकन उसले त्यसलाई चाहिँ तन्ने क्रममा लाग्न सक्दैन त्यस कारण यससँग दुइटै हुनुपर्छ र उसलाई सपोर्टिङ इक्विपमेन्टहरू कुनै चाहियो भने हामी दिन तयार छौँ र हामीले जति इक्विपमेन्टहरू आज व्यवस्था गरेको थियो, त्यो सबै हाम्रो स्ट्यान्ड छ गेटहरूमा यहाँ छ जुन टो चाहियो ट्रक चाहियो लो बेयरको उसलाई ट्रक चाहियो वा क्रेन चाहियो त्यो सबै एभाइलेबल हामी गराउन लागिरहेको छौँ र उसलाई हामीले रिक्वेस्ट गरेको छौँ कि तपाईँलाई के के इक्विपमेन्ट सपोर्टिङ इक्विपमेन्ट छ त्यसको पनि लिस्ट पठाइदिनुहोस् हामीसँग एभाइलेबल लिस्टहरूमा यदिक्राफ्ट इभेकुएट हुँदैन भने त्यो एयरक्राफ्टको डिजाइनको क्वेसन उठ्न सक्छ कसैले भिडियो खिचेको छ भने नाइन्टी सेकेन्ड्सबाट एयरक्राफ्ट भित्रबाट जहाँ पेसेन्जरलाई तल ल्याउनु पर्यो टर्मिनलसम्म आउन टाइम त्यसमा जोडिएको छ ट्रेन इवाकुएट के के भनि त टगिर इवाकुएट इवाकुएट बेकसिप त्यसले भित्रबाट बाहिर निकाल्नु जस्तो 7 8 पटक सम्पुरे मेरो जस्तो ओभरसुट हाम्रो डीसी समस्या कम्युनिकेशन के खास के भयो र चाहिँ रमेश आठ भने यार आठ फेरि सरले करा हुन्छुमिसके हेर्नुहोस् बिस मिनट होल्डिङ गरेको छ एउटा होल्डिङ एक सक्कर एक चक्कर तपाईँको दस मिनटको हुन्छ होल्डिङ हुन्छ भने पाँच चक्कर उसले माथि लगायो एकपटक हेर्नुहोस् जहिले पनि मिस एप्रोच हुँदाखेरि दुई टक्क मिस एप्रोच हुँदाखेरि एउटा पार्ट के हुन्छ भने उसले रनवेको टे अब ए्राफ्ट यहाँ सुधार